यहां याद च संसद यो बजेट कसले पेश कर यहाँ हो? जवाब सही जवाफ आरएस ब्रांच एट जीमेल डट कम व फेसबुक को ओपन ग्रुप सेवामा रोटरी में आपको जवाब पठाउन सकूल अने पचपन्न पैंतालीस छ सय अस्सी पचपन्न पैंतालीस फोन करें आपको जवाब टिपाऊन सकूँ यहां को सही जवाब काग हमारे उद्यमका सम्भावना र अवसर पहिचान गर्न सहायक हुने पुस्तक प्रदान गर्ने गर्नेछौँ अनि गएको साताको प्रश्नको उत्तर फेसबुक र फोन मार्फत दिनुभएकोमा धेरै धेरै धन्यवाद अनि सही जवाफमध्ये यसपालि हामीले काठमाडौँ बालाजुकी शीतल खड्कालाई रोजेका छौँ यहाँलाई धेरै धेरै शुभकामना अनि यही साताभित्र समय मिलाएर हाम्रो कार्यालयमा आउनुहोला है त यहाँका लागि हामीले उपहार स्वरूप नेपालको उद्यम र बजार सम्बन्धी नीति सजिलो तरिकाले बुझ्न सकिने गरी लेखिएको पुस्तक तयार पारेर रा राखेका छौँ अब आजको विषयवस्तु आज हामी आईटी क्षेत्रमा केन्द्रित नेपिट सल्युसन्स प्राइवेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनय पौडेलसँग कुराकानी गर्छौँ उहाँसँग हामी नया उद्यमीका लागि यस क्षेत्रमा भएका बारे जानकारी लिन्छौं तर त्योभन्दा अगाडि सबै सहित व्यवसायमा उत्रने व्यक्तिहरू पनि कहिलेकाहीँ किन असफल हुन्छ त यही बारे तयार पारिएको सामग्री प्रस्तुतिमा हुनुहुन्छ हरिजङ थापा सामान्य रूपमा जुनसुकै मुलुकको सरकारले उद्यमशीलताको आवश्यकता र साना तथा मजौला व्यवसायलाई सहयोग गरी युवाहरूलाई रोजगारको सृजना बारे चर्चा गरेकै हुन्छ तर यो तब मात्र सम्भव हुन्छ जब हामी निजी क्षेत्रमा लगानी गर्छौँ तर धेरै देशहरूमा दे विभिन्न कारणले गर्दा मान्छेहरू उद्यमी बन्नका लागि आफ्नो व्यवसायलाई अझ फराकिलो पार्नका लागि वा नयाँ रोजगारी सृजना गर्ने कुरामा त्यति अग्रसर हुँदैनन् अब यहाँ बुझ्नुपर्ने कुरा के हो भने युवाहरूलाई उद्यमी कसरी बन्ने भनेर तालिम दिएर सिप सिकाएर वा भनौँ कुनै आर्थिक सहयोग दिएर व्यवसाय सुरु गराउन त सकिन्छ तर यति गर्दा पनि उद्यमशीलताको बाटोमा आउने चुनौतीहरूसँग सामना गर्ने सिप भने उद्यमीहरूमा विकास गराउन सकिन्न फेरि सफल उद्यमीको कुरा गर्दा रचनात्मक सोच जोखिम बहन गर्ने क्षमता अनि फरक रूपले सोच्ने सिपहरूको कुरा त आउँछ नै तर पनि उद्यमी हुन यति गुणले मात्र पनि पुग्दैन यहाँ व्यक्तिगत सिपभन्दा पनि भएका नियमको कसरी आफ्नो सिप प्रयोग गर्ने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ यो कुरालाई अझै प्रष्ट पार्न एउटा खेलको कुरा गरौँ जहाँ दुई समूहहरू छन् एउटा समूहमा एकदमै होनाहार खेलाडीहरू छन् भने अर्को समूहमा पहिलो समूहभन्दा कम सिप भएका खेलाडीहरू जस्तै फुटबलको कुरा गरौँ न यहाँले हेर्नुभएको फुटबल खेलमा सधैँ प्रभावशाली खेलाडीकै समूहले नै जितेको पाउनु भएको छ त कहिलेकाहीँ त धेरै कमजोर मानिएको समूहले पनि अति प्रभावशाली टोलीलाई हराएको पनि त देख्नुभएको होला सिप मात्रैले खेल जित्दैन भन्ने त यो पनि एउटा राम्रो उदाहरण हुनसक्छ नि होइन र फेरि कहिले त रेफ्रीले झेली गरेर फलाना समूहले हारेको भनेर त यहाँले पनि आक्रोश पोख्नु नै भएको होला कुनै पनि नियम वर्गविशेष र समूह विशेषको मात्रै हितमा रह्यो भने अरू जतिसुकै सिपयुक्त भए पनि उद्यम व्यवसायमा प्रगति गर्न गाह्रो नै हुन्छ भन्ने झेली रेफ्रीको उदाहरणबाट हामी बुझ्न सक्छौँ नि यसरी नै सरकारले पनि आफ्नो फाइदाका लागि दुई चारवटा संस्थाहरूलाई काम गर्नका लागि आह्वान गर्छ र ती संस्थाहरूलाई हित हुने खाले निर्णय गर्न भ्रष्टाचार गर्छ भने एक जमातले मात्रै ती स्रोतहरूलाई प्रयोग गर्न सक्छन् अरूको ती स्रोतसम्म पहुँच नै पुग्दैन यस्तो अवस्थामा त नयाँ उद्यमीहरूले सफलता पाउने कुरा एकदमै कम हुन्छ भ्रष्टाचार धेरै भएका देशहरूमा न्यायपूर्ण रूपमा आफ्नो व्यवसाय सञ्चालन गर्ने काम एकदमै कठिन छ यमन भन्ने मुलुकमा कर तिर्नका लागि फारम पाउनै कर अधिकृतहरूलाई पैसा दिनुपर्छ कतिपय देशहरूमा त व्यवसाय बन्द गर्न पनि एकदमै झन्झट बिहोर्नुपर्छ यसका लागि केही दिन होइन धेरै वर्ष पनि लाग्न सक्छ यसको साथसाथै उद्यमीहरूले आफ्नो व्यवसाय सुरु वा सञ्चालन गर्दा करार कार्यान्वयन भ्रष्टाचार पत्र लिन लाग्ने समय वित्तीय सेवामा पहुँच जस्ता समस्याहरूको सामना गर्नुपर्छ यी सा। कठिन प्रक्रियाहरू र उद्यमी मैत्री वातावरण नहुनका कारण भएका व्यवसायहरू मात्र होइन नयाँ व्यवसाय सुरु गर्ने सोच बोकेकाहरू पनि हतोत्साहित हुन्छन् उद्यमशीलताको मुख्य काम भनेको नै नयाँ रोजगार सृजना गर्ने हो तर जब व्यापार र व्यवसाय फस्टाउन गाह्रो हुन्छ हुन तब यो कुरा सम्भवै हुँदैन कतिपय अवस्थामा त आफ्नो व्यवसायलाई अगाडि बढाउन लिएको ऋणले उद्यमीलाई झनै समस्यामा डुबाउँछ यहाँ व्यक्तिको शैक्षिक अवस्थालाई पनि दोष दिन सक्ने आधार रहन्छ हामी कहाँ व्यवहारिकभन्दा पनि सैद्धान्तिक शिक्षालाई बढी जोड दिइन्छ जसले गर्दा पढे लेखेका र सिप सिकेका युवाहरूलाई पनि व्यवहारमा काम गर्दा निकै गाह्रो हुन्छ मानिसहरूलाई काम लगाएपछि आवश्यक सिपको अभावमा काम दिने संस्थाले नै पैसा खर्च गरेर कामदारलाई अभिमुखीकरण तालिम दिन बाध्य हुन्छन् नयाँ कामदार नियुक्तिमा कम्पनीहरूले देखाउने हिचकिचाहटको मुख्य कारण मध्ये यो पनि हो यसैले व्यावहारिक शिक्षाको अभाव अनि उद्योगमैत्री नीति नियमको अभावमा कुनै पनि मुलुकमा उद्यमशीलताको विकास हुन गाह्रो हुन्छ अनि अन्त्यमा यसले देशको आर्थिक विकासमा नकारात्मक असर पुर्याउँछ आज हामी नेपिड सल्युसन्स प्राइभेट लिमिटेडका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत विनय पौडेलसँग कुराकानी गर्छौँ उहाँसँग हामी आईटी क्षेत्रमा भएका अवसर अनि चुनौतीका बारेमा जानकारी लिन्छौँ कुराकानीका क्रममा सबैभन्दा पहिलो जिज्ञासा अतिथि पौडेलसँग राखेँ विश्व बजार लागि अहिले फराकिलो हुँदै गइरहेको छ यो क्रममा हाम्रो मुलुकमा पनि आइटी केन्द्रित उद्योग अनि हरका लागि बजार फराकिलो हुँदै गएको हो एकदम एकदम सियो किन भन्दाखेरि अहिले युएसहरूको मार्केटभन्दा हामी अलिकति चिप हुनसक्छौँ एसियन कन्ट्रीहरू होइन चिप भनेको उनीहरूको प्राइसको भन्दा सस्तो हुनसक्छौँ हामी अनि त्यस हिसाबले हाम्रो लागि थुप्रै अवसर चुनौतीहरू पनि छ अनि त्यस कारणले हामी सुलसु गर्न सक्छौँ उनीहरूको मागलाई डिमान्डलाई यहाँले अवसर थुप्रै छ अनि चुनौती पनि छन् भन्नुभयो नि अवसर यस अर्थमा कि तपाईँको घरमै बसेर पनि तपाईँले जुन एउटा स्किल हुन्छ स्किल सेट गोल गेन गरेपछि तपाईँ घरै बसेर काम गर्न सक्नुहुन्छ र इक्जाम तपाईँलाई फोर इयरको आइटी कोर्स गर्नुपर्छ भन्ने कम्पलसरी पनि छैन तपाईँले त्यही सम्बन्धी स्किल ट्रेनिङ लिएर तपाईँको मोटिभेसन भएर घरमै बसेर पनि गर्न सक्नुहुन्छ अवसर चाहिँ सुरुमा भने मैले अनि यसको लिमिटेसन हुँदैन तपाईँको कति रेन्जको के हुने के ल्याउने भन्ने लिमिटेसन हुँदैन यो ग्लोबल मार्केट हो जति पनि तपाईँले काम ल्याउन सक्नुहुन्छ मेन कुरो डेलाइन डेलिभरको कुरामा हो तपाईँहरूले त्यो मिट गर्न सक्नुभयो भने अनलिमिटेड हुन्छ यो अरु अरु संस्थामा जसरी हामी कुनै पदमा काम गर्छौँ अनि त्यो पदमा काम गर्दा के के काम गर्ने कति गर्ने भनेर सीमित हुन्छ तर यो आइटी क्षेत्रमा काम गरिसकेपछि नेपालभित्रको नेपाल बाहिरको जुनसुकै ठाउँबाट पनि आफ्नो क्षमता यदि छ भने त्यो काम ल्याएर गर्न सक्छौँ घरमै बसेर जुनसुकै ठाउँको नेपालभित्रै यो लिमिटेड हुनुपर्छ भन्ने छैन तपाईँको युकेको तपाईँ धेरै समय भइसक्यो लागिरहनु भएको त्यही भएर यहाँलाई यस्तो लागेको होला वा साँच्चै नै यस्तै अवसरहरू छ यो अलिकति जान्न मन लागेको जानकारी छ यो चाहिँ राम्रो क्वेसन सुन्नु तपाईँले किनभन्दा इन्जिनियरिङ रूपमा सुरुमा निस्किँदाखेरि साँच्ची स्को छैन थाहा छैन कि मैले आफूले फर्स्ट कुरो त हामीले के सिक्दैछु के पढ्दैछु त्यो जान्नुपर्ने हुन्छ उसको कलेजहरू भन्दा पनि म स्टुडेन्टलाई फोकस गर्छु स्टुडेन्टहरूले म के सिक्दैछु म के हुने हो अनि हामीहरू कन्ट्रिन्यूमा पनि अहिले टन्न आइटी कम्पनीहरू छ उनीहरू फाइनल इयर निस्किनुभन्दा अगाडि छ महिना अगाडि एटलिस्ट उनीहरूको इन्टर्न गर्ने अथवा उनीहरूसँग कम्पनीसँग इन्ट्रेक्ट गर्ने गर्दा पनि हुन्छ र इभन अहिले त हामीहरू सबै हामी जस्तो आइटी कम्पनीहरू इभन कलेजहरूमा पनि गर्छौँ हरेक कलेजहरूमा आइटी कलेजहरूमा गर्छ उहाँहरू बसेर के कति गेन हुन्छ भनेर लिएर अनि के सम्बन्धी लाइन पढ्नुपर्छ अलिकति लास्ट इयर फाइनल इयर प्रोजेक्ट के लिन्छ भनेर गरेर अनि फाइनल इयर उसको सर्टिफिकेट पनि कुर्नु पर्दैन सर्टिफिकेट नकुर्दै अप्लाई गऱ्यो भने जति पनि अवसरहरू पाउँछ भनेको अवसरले मलाई खोज्न आउला भनेर कुर्नुभन्दा यो आइटी क्षेत्रमा लागेका विद्यार्थीहरूले अलिकति आफै जागरूक भएर आफैले पहल चाहिँ सुरुमै गर्नु पर्यो हजुर हजुर यहाँले अहिले हामीलाई यी अवसरहरूका बारेमा त बताउनु तर मलाई अलि जान्न मन लागेको चाहिँ हामी कहाँ प्राय अरोरु अरू फ्याकल्टी वा अरोरु अरू विधामा जब अध्ययनको कुरा आउँछ त्यो बेलामा एउटा गुनासो के सुनिन्छ भन्दाखेरि हाम्रो अध्ययन अलि धेरै नै सैद्धान्तिक छ सा, व्यवहारिक छैन त्यही भएर कलेजबाट ग्रेजुएट भएर निस्किँदाखेरि पनि त्यो व्यक्तिले त्यति धेरै व्यवहारिक ज्ञान पाएको हुँदैन सिप पाएको हुँदैन भनेर गुनासो गरिन्छ भनिन्छ के आइटी क्षेत्रमा पनि यस्तै छ एकदम त्यही भएर मैले भने नि छ महिना तपाईँको ग्रेजुएट हुनुभन्दा छ महिना अगाडि कम्पनीमा गएर कम्पनीको रिक्वायरमेन्ट के हो हामीलाई थ्योरिटिकल नलेज त इनफ छ तर त्यसैलाई अलिकति प्र्याक्टिकल फाइनल इयर प्रोजेक्ट हुन्छ प्रायःको फाइनेलियर प्रोजेक्ट त्यसैसँग रिलेटेड गर्ने त्यही कम्पनीलाई के चाहियो त्यो अलिकति प्रिपेरेसन छ महिना गऱ्यो भने तपाईँहरूलाई ग्रेजुएट कुर्नु पर्दैन ग्रेजुएसनको सर्टिफिकेट कुर्नु पर्दैन त्योभन्दा पहिल्यै कम्पनीले अफर गर्छ अब कलेजहरूको पनि मुख हेर्नु हुँदैन किनभने अब कलेजहरू अब बिजनेस पर्पजको लागि धेरै खोलिरहेछन् कुराकानी गर्दै गर्दा अवसरको त कुरा गर्नुभएको थियो सँगसँगै अब हामीले अवसरको बारेमा त थोरै कुरा जान्यौँ चुनौतीको बारेमा पनि जानकारी गराउनुहोस् न अब यहाँ त दुई हजार छदेखि नै यो क्षेत्रमा लागिरहनु भएको छ यो क्षेत्रमा साँच्चै के कस्ता चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ त उद्यमीहरूले अब चुनौती भन्नाले उनीहरूको फर्स्ट कुरो त हाम्रो नेपाल जस्तो कन्ट्रीमा इलेक्ट्रिसिटीको चुनौती छ अब उनीहरूको सबै अनलाइन बसेर गर्ने भएकोले मोनिटर गरेर हुन्छ अनलाइन बसेर क्लाइन्टहरूलाई म अनलाइन छु भनेर बुझाउनु पर्यो पहिला इलेक्ट्रिसिटीको गर्नु पर्यो नर्मल गर्नुपर्दा अनि त्यसपछि त्यो सँगसँगै तपाईँको इन्टरनेट पनि चाहियो अनलाइन काम गर्ने भएकोले इन्टरनेटको ग्रान्डित अझै पनि कम्पेरेटिभली हामी त्यति चिप छ त्यति राम्रो भएको छैन अनि तेस्रो कुरो तपाईँको अलिकति स्किल सेटहरूलाई अलिकति बढाउनु पर्ने हुन्छ जस्तो कुनै प्रोजेक्टहरू एक्लैले धाउन नसकिने हुन्छ अथवा एक्लै एउटै सबै स्किल सेट आफूमा नहुन सक्नुहुन्छ त्यसको लागि अर्को पार्टनर अर्को साथी खोज्नुपर्ने हुन्छ अब यहाँले अरूको संस्थामा काम गर्दा गर्दा गर्दा गर्दै अहिले आएर नेपिट सल्युसन आफैले खोल्नु भएको छ होइन ने? नेपिट सल्युसन प्राइभेट लिमिटेड भनेर अहिलेसम्म आउँदाखेरि यहाँले जस्तो अब सिकेका ज्ञान सिपहरू ती सबैलाई लागु गर्नको लागि सजिलो भएको थियो जब यहाँले यो संस्था खोल्नुभयो कि हाम्रो मुलुकमा अलिकति नीति नियम अनि व्यवस्थाहरूले अप्ठ्यारो पारेको थियो मलाई त्यस्तो नीति नियम व्यवस्थाले के अप्ठ्यारो परेन किनभने उनीहरूको जुन सबै डकुमेन्ट भयो अब मलाई अहिलेसम्मको जुन एक्सपिरियन्स थियो साँच्चीको भन्दा त्यही एक्सपिरियन्सले नै यो ठाउँमा पुरा हो मैले जुन आफ्नो स्टाफहरूसँग आफ्नो कलिग टिमहरूसँग गर्ने व्यवहार कस्तो हुनुपर्छ इन्भाइरोमेन्ट कसरी काम ल्याउनु पर्छ कसरी गर्नुपर्छ भन्ने कुरो अहिलेसम्म जति गरेँ त्यस हिसाबले मलाई हेल्प गरे हो यहाँको यो नेपिड सोल्युसनमा अहिले कति मानिसहरू काम गर्छन् योजना यो अब अहिलेको जेनेरेसन भनेको मोबाइल सम्बन्धी जेनेरेसन हो अब कम्प्युटर सफ्टवेयर भनेको हामी लिमिटेड एउटा ल्यापटपको भरमा कम्प्युटरको मात्रै लिमिटेड नभएर मोबाइल एप्लिकेसनतिर पनि जाने अनि त्यो साथसाथै अहिले हाम्रो कन्ट्रीमा पनि इगर्नेन्सदेखि सबै आइरहेको छ सबै कुराहरू अनलाइनदेखि हुने कुराहरू छ अब भने त्यो भएपछि हामीलाई बेनिफिट अवश्य नै हुन्छ र त्यसको लागि हामीले साथसाथै अब गभर्मेन्ट प्रोजेक्टहरूतिर पनि काम गर्ने र अलिकति ठुलो आफ्नै प्रोडक्टहरू निकालेर बेच्ने त्यस्तोतिर गइरहेको यो आफ्नै प्रोडक्ट भन्दाखेरि आफ्नै यो उत्पादन भनेको चाहिँ के हो नि आफ्नै उत्पादन भनेको अहिलेसम्म सफ्टवेयर बाहिरको क्लाइन्टले एउटा क्राइटेरिया दिन्छु यसमा यसमा काम गरौँ भनेर सपोज म एउटा इक्जाम्पल लिन्छु तपाईँलाई मोबाइलको एप्स बनाऊ कुनै पर्ट पर्टिकुलर काम गर्ने एप्स बनाऊ त्यो निकाल्यो भने सबैले डाउनलोड गर्छ अपलोड गर्छ सर्ट एन्ड पे गर्न सक्छ त्यो भयो अनि एउटा सफ्टवेयर निकाल्यो सबैलाई सपोज हस्पिटल सबैलाई हस्पिटललाई चाहिने एउटा सफ्टवेयर एप्लिकेसन निकाल्यो भने सबै हस्पिटलहरूले युज गर्न सक्छ त्यो सर्ट पे गर्छ त्यो भने अब यसरी अवसरहरू त एकदमै असीमित नै रहेछन् यहाँसँग कुरा गर्दाखेरि तर मैले जान्न खोजेको नेपिट सल्युसन प्राइवेट लिमिटेड यहाँले खोलिसक्नुभयो यस्तै इच्छा भएका वा यस्तै लक्ष्य राखेका अरू पनि थुप्रै उद्यमीहरू हुन सक्छन् नि त है उहाँहरूको लागि पनि तपाईँलाई जत्तिकै सजिलो हुन्छ जस्तो लाग्छ यहाँलाई हामी कहाँ यो उद्योग दर्ता गर्नलाई वा यसरी संस्था दर्ता गर्नलाई सजिलो छ त उद्योग दर्ता गर्न त संस्था स् गाह्रो के भन्दा हामीलाई ह्युमन रिसोर्सको सर्टेन ग्रेजुएसन पास आउट भएकोलाई ट्रेनिङ गरेर त्यो स्किल सेट बनाएर काम गर्नलाई गाह्रो हो अनि यसको लागि तपाईँहरूले छुट्टै आफै तालिम दिनुपर्छ हजुर हजुर हामी आफै तालिम दिन्छौँ आएको तिन महिना इन्टर्न भनेर जानेको जो सिनियर नेपालमा भइहाल्छ त्यो भइगयो त्यो भर्खरै ग्रेजुएट गरेर आउनुभएको छ उनीहरूको तिन महिनासम्म म आफैले ट्रेनिङ दिन्छु सर्ट एन्ड स्किल सेट भएपछि अनि काम गर्न थाल्नुहुन्छ तपाईँको जुन अहिले संस्था छ नि होइन यो संस्थामा अझै अरू दन... जनशक्तिहरूको आवश्यकता तपाईँ देख्नुहुन्छ एकदम एक ठाउँ मैले बढाउँदै पनि छु केही मलाई भने जनशक्ति ह्युमन रिसोर्सको कमी भए पनि हो हामीले अलिकति उनीहरूलाई फैले कलेज कलेजमा गएर उनीहरूले पनि आफै थाहा भयो भने अलिकति स्किल सिट धेरै सेट धेरै भयो भने हाम्रो जुन ड्रेन ड्रेनको समस्याहरू छ बाहिर जाने समस्याहरू छ त्यो पनि केही हदसम्म सहज हुन्छ जस्तो लाग्छ यहाँलाई कस्तो खालको विद्यार्थी वा कस्तो खालका युवा वा अझ भनौँ कस्तो जनशक्तिको आवश्यकता छ मलाई जो एकदम सिक्न इच्छु म गर्छु एकदमै सिक्न इच्छु र आइटी नलेज भएको त्यो चाहिँ मलाई एकदम जानेर आउनु पर्छ भन्ने छैन तर म सिक्छु केही गर्छु भन्ने किसिमको चाहिँ हो हाम्रो यो अहिलेको कुराकानी सुनेर सायद कसैले यहाँलाई सम्पर्क गर्नुहोला भनेर हामीले आशा पनि लिएका छौँ अनि यहाँको यो नेपिट सल्युस प्राइभेट लिमिटेडको प्रगतिको कामना पनि गर्छौँ भर्खर हामीले नेपिड सल्युसन्स प्राइभेट लिमिटेडका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत विनय पौडेलसँग कुराकानी गर्यौँ उहाँसँग हामीले आइटी क्षेत्रमा भएका समस्या चुनौती अनि अवसरका बारेमा जानकारी लिएका हौ यो कुराकानीसँगै आजला हामी अगी बढौँ स्तम्भको झन्डै झन्डै अन्त्यतिर आइसकेका छौँ तर जानुभन्दा अगाडि फेरि एकपटक यो साताको प्रश्न आर्थिक वर्ष दुई हजार सत्तरी एकात्तरका लागि पाँच अर्ब भन्दा बढीको बजेट संसदमा प्रस्तुत गरिएको थियो यहाँलाई याद छ संसदमा यो बजेट कसले पेस गर्नु भएको हो सही जवाब हामीलाई यहाँले आरएस ब्रान्च इमेल गरेर पठाउन सक्नुहुन्छ वा फेसबुकको ओपन ग्रुप सेवामा रोटरीमा पनि आफ्नो जवाफ पोस्ट गर्न सक्नुहुन्छ पचपन्न र पचपन्न पैँतालिस छ सय एक्कासीमा फोन गरेर पनि जवाफ टिपाउन सक्नुहुन्छ भोलि हामी स्तम्भ अघि बढौँको अर्को अङ्क लिएर फेरि आउनेछौँ समृद्धि फाउन्डेसनको सहकार्यमा हामीले यो स्तम्भ तयार पारेका हौँ कार्यक्रमबारे थप जानकारी र पहिलेका अङ्कहरू तपाईँ डब्लु कैपिटल एजीआई कैपिटल बीएडीएचएन में सुन्न अनलोड कर